चा, चा, निश्चित छ गीत छ संगीत छ उत्साहको रंग छ खोज छ नि जन तपाईँको रेडियो तपाईँकै आवाज नमस्कार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 तपाईँ हामीलाई रेडियोभिजन एकानब्बे दमल छ मेगा हर्च इन्टरनेटमा डब्ल्यू डब्ल्यू डब्ल्यू डट रेडियोभिजन डट कम डट एनपी अनि हाम्रो पात्रो एप्लिकेसनभित्र छिटेर रेडियोहरूको लिस्टमा रेडियोभिजन सर्च गरेर पनि संसारको जुनसुकै ठाउँमा रहेर एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने चिन्ता गर्नुपर्दैन अब तपाईँले कार्यक्रम स्पर्शलाई प्रत्येक साता कार्यक्रमको फेसबुक पेज स्पर्शमा हामीले राखेको लिङ्कमा क्लिक गरेर डाउनलोड गरेर सुन्न सक्नुहुन्छ त्यसै गरी रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल पनि कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू पाउन सक्नुहुन्छ हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट गद्य सामग्रीहरूको वाचन मार्फत तपाईहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौं अझ भनौ तपाईहरूको यो रात्रिकालीन वसाईलाई सुमधुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौ जस अन्तर्गत विगत दुई श्रृंखला अघिदेखि साहित्यकार अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको वाचन गरिरहेका छौ आफ्नो खुट्टामा आफै उभिने सोच बनाएर सहर मनसुनी र एकाएक मनसुनीको जीवनमा एक, एक अभिभावकको भूमिकामा शुरूमा देखिएका दर्शनजी र पछि उनैबाट आएको प्रेम प्रस्तावले मनसुनीमा भएको छटपटी लगायतका विषयले उपन्यासलाई अगाडि बढाइरहेको छ गएको श्रृङ्खलामा हामीले नाङ्गो मान्छेको वाचन पृष्ठ मा पुर्याएर रोकेका थियौ नाङ्गो मान्छेको वाचन शुरू गरौं पृष्ठ एकाउन्नबाट घरअगाडि सेतो कार आएर रोकियो साढे पाँच फिट अग्लो गाउँ अलिकति नाक लामो भएको युवक हातमा कालो प्लास्टिकको पको लिएर कारबाट उत्रियो उसले माथितिर हेर्दै स्निग्ध मुक्तकान छोड्यो अवस्थिति मुस्कुराउँदै त्यस युवाको स्वागत गर्न अगाडि बढे को हो र मन्सुनीले अवस्थितिलाई रोक्दै सोध्दै थिइन् साथी हो को साथी पहिले त देखेकी थिइनँ मैले नयाँ हो कि ऊ पनि यहीँ बस्न आएको उनले फेरि सोधिन् हो त्यसो भए म जान्छु उन हेर्न खोजिन् के भनेको आज यतै बस्ने हो अवस्थीले भने मन्सुनी अचम्म परिन, उनलाई थाहा थिएन अवस्थिले एक युवकलाई पनि खाना खाना बोलाएकी छे अवस्थीको लोग्ने विदेश थियो म एक्लै छु मेरोमा बस्न आऊ भनेकी थियो उसले त्यसैले उनको बतासिएको मन अवस्थीकोमा आइपुगेको थियो कस्तो साथी हो तिम्रो मलाई अप्ठ्यारो लाग्छ नचिनेको मान्छेसँग के को अप्ठ्यारो चिन्जान त भइहाल्छ नि सजिलै भन्छे अवस्थिले होइन अपरिचित मान्छेसँग बस्नु हुँदैन म जान्छु मन्सुनी फेरि भन्छन् परिचय गरे भइहाल्छ नि तिमी पनि नाटक गर्छौ केको नाटक मन्सुनी रिसाउँदै भन्छन् केही हुँदैन खाना खाने रमाइलो गर्ने त्यति न हो कोही नभएको घरमा यसरी लोग्ने मान्छेसँग डिनर गर्नु राम्रो हो त के फरक पर्छ ऊ मेरो साथी र तिमी पनि साथी हो कुनै अप्ठ्यारो नमानी भन्छे उसले मेरो त यसरी केटा साथीसँग बस्ने बानी छैन मनचुनी अप्ठ्यारो मान्दै बोल्छन् बिस्तारै बानी पर्छ भन्दै ऊ उसको यो हाँसोले मन्सुनीको मन खिन्न हुन्छ के भनेको त्यस्तो मलाई मन पर्दैन यस्तो पर कुरा झर्किँदै बोलिनु नि त्यो तिम्रो न्यारो माइन्ड हो अवस्थि पनि आफूलाई निकै आधुनिक बनाउँदै पर्की जेसोकै भन म त जान्छु कोही नभएको बेलामा आउला जाने ठाउँ कतै नभए पनि कतिखेर निस्क्यौँ जस्तो गरी उठ्छिन् मन्सुनी खाना तयार भइसकेको छ खाऊ पिउँ अनि जानु परे जाउली कति नै आफूले बनाए जस्तो गरी फकाउन खोज्दै भन्छे अवस्थिले, खाना मैले नै बनाएकी हौ थाहा छ तर त्यो मान्छेसँग बसेर खाना खान सक्दिनँ म के वा कुरा गरेँ अहिलेको योगमा पनि केटासाथी हुनु ठुलो कुरा हो र आफूलाई निकै खुला पार्दै बोली उसले तिम्रो बुढालाई थाहा छ उसको निजी जिन्दगीलाई प्रश्न गर्छिन् कसले भन्छ र सजिलै भन्छे उसले सजिलै घात गर्न सक्छौ अघि यहाँ तिमी पनि बेकारको कुरामा डिस्कस गर्छौ म उसलाई लिएर आउँछु भन्दा नभन्दै युवक ढोकामा आइपुग्छ हाई डियर युवकले हातको सामान भुइँमा राख्दै अवस्थितिलाई अँगालो मार्छ मन्सुनी उसकी सानो छोरीले भान्सामा लिएर रा जान्छन् राम्रै आइपुग्यौ नि औपचारिक हुँदै अवस्थिले युवकको हालचाल सोध्छ तिम्रो चार तला माथि आउनुपर्ने सिँढीले थगाउँछ अवस्थिको गालामा प्याट हिर्काउँदै भन्छ स्लिम भइन्छ चिन्ता नगर अवस्थी उसलाई हेरेर मुस्कुराउँछे अवस्थीको शरीर निहाल्दै उसको कुटिल नजर किचनमा उभिरहेकी मनसुनीमा पर्यो सायद उत्तरसियो युवकको अनुहारको रङ एकाएक बदलिएको देखेर अवस्थी बोली सी इज बेस्ट फ्रेन्ड हामी कलेज पढ्दाका साथी अवस्थीले मन्सुनीको हात तान्दै बैठकमा लगे यिनी मेरो फेसबुक साथी मिस्टर बिआर नेपाल यानि विनय कम्पनीका मालिक उसले आफै युवकको परिचय दिए अवस्थिले परिचय गराइरहँदा बिआर नेपाल भनिने युवक गमक फुलेको थियो सायद ऊ एक धनाड्य व्यक्ति थियो त्यसै कारण सबैलाई प्रभावित गर्न सक्छु भन्ने अहमले परिपूर्ण थियो उसको अनुहारमा निकै कुटिल प्रसन्नता देखिन्थ्यो विनय पक्कै जान्दथ्यो नयाँ मान्छेको सामु अवस्थी आफ्नो गुणगान गाएर थाक्थेन अवस्थीले जे भने पनि एउटा वेशुष भन्दा बढ्ता त्यस मान्छेमा मां मनसुनले केही देख्दैनन् युवकले एक लोग्नेले जस्तै व्यवहार गर्छ अवस्थीसँग डाइनिङ टेबलमा भेज ननभेज खानेकुराहरू सजिए युवकले अघि ल्याएको प्लास्टिकको झोला फुकाउँछ थुप्रै खानेकुराको परिकार रक्सी वाइनका बोतलहरू टेबलमा राख्छ एउटा गुडिया र चकलेटको डिब्बा अवस्थीकी छोरीलाई दिन्छ छोरी मक्क पर्दै आफ्नो कोठातिर लाग्छ छोरी तिमी अब आफ्नै कोठामा खेला अनि सुत है अवस्थीले छोरीलाई बाहिर नआ भन्छ मन्सुनी अचम्म पढ्छिन् अवस्थिले आठ वर्षकी सानी छोरीलाई आफ्नै कोठामा एक्लै सुत भनेको सुनेर मन्सुनीले यहाँसम्म सोचेकी थिएनन् अन अवस्थीलाई अनलाइनमा च्याट गर्दा हुने कुरालाई गफ मात्रै होला भन्ने सोचेकी थिइन् वास्तवमा उसको व्यावहारिक जीवन त उस्तै नै रहेछ जस्तो उसले इन्टरनेटमा कुरा गर्छ फेसबुक त माध्यम नै भएछ मान्छेका अनेक खाले सम्बन्ध जोड्न यसरी जोडिनु भनेको अर्कोतिर तोडिनु पनि हो भन्ने बिर्सेर स्थापित भइरहन्छन् सम्बन्धहरू विकासले ल्याएको ठूलो विकृति हो यो मनसुनी मन मनै सोची यतिखेर साँच्चीकै आफू निकै पछाडि रहेछु जस्तो लाग्छ मनसुनीलाई उनको अध्ययार मायामा रहेको प्रेम र निरन्तर भावुक भएर सम्झिरहने प्रौढ मान्छेलाई सम्झिन्छन् उनी त्यही अनुगुति बाहेक थाहा छैन उनलाई प्रेम के हो यौवनको सुरुवातदेखि नै एक्लिन पुगिन् सागर किनारको प्यासी बगर जस्तै अनि समुद्रबीचको एक्लो टापु जस्तै समयले लामो फड्को मारिसकेको छ यसबीचमा परिवेश निकै सकेको अनुभूत भयो मन्सुनीलाई एक हप्ता अगाडि मात्र फेसबुकमा कुरा भएको मान्छे घरमै आएर चुम्बन गर्दैछ एक विवाहित आइमीलाई मन्सुनी सोच्न बाध्य हुन्छन् के मेरो मनभित्र प्रेमको कुनै स्थान छैन या प्रेम मेरो भावुकताभन्दा बाहिरकै तत्त्व हो उनी सोच्न थाल्छिन् के साँच्चीकी प्रेमको अन्तिम रूप शरीर हो हो भने यो अदृश्य शारीरिक सम्बन्ध बिनाको यो मनको स्पर्श के हो के मैले साँच्चीकै मारेकी हुँदा आफूलाई निकै प्रश्नहरू उठ्छन् उनको मनभित्र उनलाई जान्न मन लाग्छ उनीभित्रको मान्छे तर पनि छुट्याउन सक्दैनन् रूप थाहा छैन मनसुनलाई वास्तविक प्रेम शरीरसँग हुन्छ या मनसँग मान्छे मान्छे बरू प्रेम बिना बाँच्न सक्ने तर सम्भोग बिना एक पल पनि बस्न नसक्ने कुरा स्पष्ट देख्छिन् अवस्थीको जिन्दगीमा हुन त प्रेम र सम्भोग एक अर्काका पर्याय होला जिन्दगीको यो प्राकृतिक सत्यलाई नकारकै पनि होइन त्यो सत्यको नाममा यसरी विकृत हुनु पनि त मान्छेको सभ्यता होइन यस्तै सोच्छ उनको मनले टेबलमा खाने कुराहरू सचिए क्यान्डल लाइट डिनर रे यस्तो क्रियाकलापले छटपटी हुन्छ मनसुनीलाई डाइनिङमा अप्ठ्यारो भएपछि खानेकुरा बैठकमा सर्छ घरिघरि जुत्ने उनीहरूको आँखा एक प्रकारको रहस्यमा डुब्थ्यो रक्सीको बोतल खोलियो उनीहरू दुवैले हुस्की खन्याए अवस्थीलाई थाहा छ मन्सुनी हुस्की खाँदिनन् उसले मन्सुनीलाई वाइन लगाई निकै अप्ठ्यारो गरी बसिन् मन्सुनी यसरी अपरिचित लोग्ने मान्छेसँग बसेर कहिल्यै वाइन नखाएकोले साह्रै असजिलो लाग्यो उनलाई बसेको एकैछिनमा एक्कासी केही बिर्से जस्तो गरी उठ्न खोजिन् के भो बस बस अवस्थिले उठ्न दिइन मन्सुनी पुनः भुइँमै थिए चारिन् अवस्थिले वाइनको गिलास मन्सुनीतिर बढाई मन्सुनीले समात्न सकिनन् मात्रै हेरिरहन् ल्याउन अवस्थीले गिलास हातमै थमाइदिए नखायो रिसाउँछे खान निकै अप्ठ्यारो हो मन्सुनीलाई अवस्थीलाई थाहा छ मन्सुनी स्वेट पोइन्ट मजाले प्याउँछिन् गरमगोसँग मन्सुनीको गिलास उठेपछि तीनवटै गिलास एक अर्कामा चियर्स ती दुवैले एक चुस्की लगाउन थाले मन्सुनीले मुखसम्म गिलास लैजानै सकिनन् उनीहरूको आँखा छलेर चियर्स गरेपछि भुइँमा नराखी लगाउनु चुस्की नलगाई गिलास सुटुक्क भुइँमा राखिन् ग्रेजी कियारे, एक्कासी फोनको घन्टी बज्यो हातको इसाराले सबैलाई चुप गराउँदै अवस्थिले हत्तपत्त फोन उठाई हजुर बाबा म तपाईँलाई नै सम्झिरहेको छु के गर्दै तपाईँ मिस युकाल यो सुनसान रातले मलाई एकदमै सताउँछ या प्लिज छिटो आउनु आज नेट पनि छैन तपाईँको यादमा व्याकुल भएकी छु तपाईँ कहिले आउनुहुन्छ म त पागल भइसकेँ तपाईँलाई पर्खिँदा छोरी सुतिसकेँ लभ यु काल्यु उम्मा बाई युवक अँध्यारो मुख पारेर अवस्थित उसको लोग्ने बीचको संवाद सुनिरह्यो सरहरू माइन्ड नगर ल भन्नै पर्छ के गर्ने केटा मान्छे त्यसै पनि शङ्का गर्छन् उसको कुरालाई युवक निश्चित मुस्कुरायो मन्सुनी जिल्ला परिन् जबकि केही क्षण अगाडि अवस्थी आफैले छुट्याएकी थिए इन्टरनेटको तार बुड़ाले डिस्टर्ब गर्छन् भन्दै अनि सुनाऊ कस्तो छ तिम्रो बिजनेस अवस्थीले युवकलाई तिग्रामा थपथपाउँदै सोधे ठिकै छ राम्रै चलिरहेछ उसले खासै उत्साह देखाएन अवस्थीको कुरामा पैसा त निकै कमाउँछ होला अवस्थीले फेरि सोधी हुन्छ दुईवटा बिटा दिनमा उसले मन्सुनीतिर हेर्दै बोल्यो मलाई के किनिदिन्छौ त अवस्थीले आफ्नै लोग्नेलाई भने जस्तै गरी पनि मन्सुनी लाजुले रात गए तिमीलाई के कमी छ र तिम्रो कालोले पठाइदिएकै त होला नि भन्दै बम्क्यो ऊ सायद अहिलेको फोनले अझै डिस्टर्ब थियो के पठाउनु खाना लाउनु ठिक्क छ मान्छेलाई पैसाकै कमी हुँदो रहेछ बिना पैसा बिनाको जीवनको कुनै मूल्य छैन दुनियाँमा उसले प्लेटबाट एक टुक्रा मासु उठाउँदै भोलि यस्ता राम्रा मान्छेलाई पैसाको के कमी हुन्थ्यो र एक नजरमा लाखौँ कमाउन सक्छु होइन त उसले मन्सुनीलाई हेर्दै भन्यो राम्रो हुँदैमा पैसा फल्छ र हेपेर कुरा गरे जस्तो लागेपछि मन्सुनी आक्रोशित हुँदै एक्कासी बोलिन् त्यो राम्रो चीजले उपयोग गर्न चाहे किन हुँदैन उसले आफूलाई सिधै दोस्रो दर्जामा उतारेर व्यापारिक कुरा गर्यो युवाको यस्तो सस्तो कुराले मन्सुनीको दिमा एक्काएक रन्थनी हो हुनसक्छ तपाईँहरूका लागि पैसा सबै थोको पैसाले जे पनि गर्न सक्ला स्वास्नीलाई छलेर बिस किन्न सक्ला लोग्ने सुताएर नाटो किन्न पनि सक्ला रूप त के भन्नु शरीर बेचेर घर गाडी र हिरा मोदी सबै किन्न सकिएला के इमान किन्न सक्छ पैसाले दुवैजना सास पनि रोके जस्तो गरी चुप भएकै सिन एकले अर्काप्रति गर्ने विश्वास भरोसा र साँचो माया किन्न सक्छ पैसाले भन्नुहोस् के के किन्न सक्नुहुन्छ पैसाले आक्रोश मिश्रित प्रश्न तिर्सिन्छ दुवैलाई मनसुनीले यसो भनिरहँदा दुबईका मलिन अनुहार भुइँतिर झुकिरहेका थिए छ जवाफ तपाईँहरूसँग मनसुनीले यसो भनिरहँदा दुबईको मलिन अनुहार भुइँतिर झुक्छन् पैसाले किन्ने भनेको स्वार्थ हो वस्तु हो त्यहाँ भावना हुँदैन र हुँदैन विश्वास पनि निकै बेरको अप्ठ्यारो पोखेपछि केही शान्त हुन्छन् मन्सुनी कुरा सुनेर युवक लाज पचाउन नाकुम्छ्याउँछ तिम्रो आदर्शले के गर्नु अवस्थीले रन्किँदै बोल्छे पैसा बिना एक पाइलो चाल्न सकिँदैन मलाई त झुटो आदर्श व्यर्थ लाग्छ अवस्थीको पैसामुखी सोचले झनै विचलित पार्छ मनसुनीलाई होइन अवस्थी पैसा जिन्दगीको महत्व पाटो त पक्कै हो तर सबै थोक किन्न सकिन्छ भन्ने कुरा म मा मान्दिनँ पैसाले मनको शान्ति र विश्वास कहिल्यै किन्न सक्दैन पैसाको आडमा भएका सम्बन्धहरू कति सत्य छ यो तिमी आफैले विचार गर्न सक्छौ विश्वास र प्रेमलाई तिमीले स्थापित गरेको सम्बन्धसँग तुलना गरेर हेर्न सक्छौ छोडौ यी सब कुरा पैसाको पछाडि दौडनु मूर्खता हो कहिले आउँछ कहिले जान्छ त्यसलाई प्रयोग गर्नु नै जिन्दगी हो कति नै उधार हुँदै बोल्यो युवा आदरणीय श्रोताहरू तपाई सुन्दै हुनुहुन्छ हरेक सिजन रेडियो एकानब्बे दशमलव छ मेगा खर्चमा कार्यक्रम स्पर्श र कार्यक्रम स्पर्मा विगत दुई श्रृङ्खलादेखि हामी साहित्यकार अनुपम रुशीको उपन्यास नाङ्गो मान्छेको वाचन गरिरहेका छौ तिम्रो यही बानी मलाई औधी मनपर्छ चाहे यो भने बेलामा दिइहाल्छौ खर्च गर्छौ तिम्रो यो प्रेमप्रति म निकै आभारी छु अवस्थिले लाजै नमानी उसले खर्च गर्ने गरेको पैसालाई तिम्रो प्रेम पनि मनसुनी हेरेको हेरे भइन् समय निकै अगाडि पुगिसकेछ सा। युरोप अमेरिकातिर यस्तो हुन्छ भन्थे तर नेपालका बाठा गृहिणीले अपनाएको जीवनशैली त्योभन्दा खतरा देखिन् उनले हुन त मान्छे स्वतन्त्र हुन पाउनुपर्छ भन्ने चाहना मनसुनीको पनि हो आइमीले पनि चाहे अनुसारको जिन्दगी आफ्नो चाहनामा जिउन पाउनुपर्छ भनेर लडाईँ गरेकी हुन् उनले पनि स्त्री जातिले न्याय पाउनुपर्छ भन्ने उनको सङ्घर्ष मरेको छैन अझै तर यो सम्बन्धमा गरेको घात प्रतिघात निकै नै डरलाग्दो र घातक देखिन् उनले तिघ्रामुनि एचआइबी हुर्काउँदै लोग्नेले स्वास्नीलाई स्वास्नीले लोग्नेलाई ढाँटिरहेको दृश्य भित्रभित्रै एड्स र भिरिङले खोक्रो बनाउँदै गइरहेको समाज महिला पुरुषबीच बढ्दै गएको विवादित सम्बन्ध लाखौंको सङ्ख्यामा दिनदिनै हुने भ्रूण हत्या यसरी बदलिएको समाजलाई कसरी परिवर्तित बन्नु? परिवर्ति मा। यो मा? के योगले खोजेको परिवर्तन यही हो प्रश्न तिर्सिन्छ मनसुनीको मनमा उनलाई दिक्क लाग्छ मान्छेभित्रको यौन प्रतिको अस्वभाविक र तीव्र चाहना देखेर साँच्चै यो प्रकृतिले कस्तो चाहना सुम्पेछ मान्छेमा केही गरी पूर्ण नहुने कुनै समाधान किन छैन यो विकसित यौन विकृतिको किन लाचार हुन्छ मान्छे यस्ता प्रश्नमाथि प्रश्न तिर्सिन्छन् उनको मनमा उनीहरूले गिलास सुरी त्याएर फेरी थपे मन्सुनीको गिलास आधा पनि हुन सकेन उनीहरूलाई नसा चढ्दै गयो नसासँगै यौवानको माथ पनि बढ्न थाल्यो छोरी सुतिसकेकी छ मन्सुनी कबाबमा हड्डी जस्तै उनीहरूको जिब्रुमा बिजाइरहेकी छन् उनीहरू एक अर्कालाई नजिकिन थाले घरी अवस्थीको हात विनयको तिग्रामा घरी विनयको हात अवस्थीको कम्मरमा पुगिसकेको छ मन्सुनी लाजले खुम्सिएर उठ्नु न बस्नु भएर बसिरहन् यस पूर्व पुरुष र स्त्रीबीचको यस्तो क्रिया यति नजिकबाट हेरेकी थिएनन् उनले न उनलाई यौनको बारेमा कुनै अनुभूति थियो एउटा अविवाहित सिंगो मान्छे उनीहरूको अगाडि बसेर हेरिरहेको छ भन्ने पनि बिर्सेर चलिरहन्छन् उनीहरू नुनि बदनाम भए डार्लिङ तेरे लिए फेरि फोनको घन्टी बज्यो युवकले तर्सिँदै खल्ती छाम्यो भन डियर खाना खायो बच्चाहरू के गर्दैछन् म मिटिङमा छु बेबी ढिलो हुन्छ होला तिमी पनि खाना खाएर छु त ल म अलि ढिलो आउँछु लाग्यो डियर उसले फोन राख्यो सायद घरबाट थियो स्वास्नीको फोन आज यति बस्नुपर्छ किन आउँछु भनेको फोन राख्न साथ अवस्थिति के गर्ने साथी भन्न त पर्यो नि किन मन दुखाइदिने उसले अवस्थीको गाला समात्तै भन्यो मलाई भन्दा बढी माया गर्छु कि तिम्री श्वास्नेलाई अवस्थीको यो प्रश्नले मन्सुने जसँग भइन् कि उसले सोध्न मिल्ने कुरा हो यो अवस्थीले पनि आफ्नो लोग्ने भन्दा अर्काको लोग्नेलाई नै बढी महत्त्व दिन्छ के संसारका सबै लोग्ने श्वास बिहेपछि यस्तै असन्तुष्ट हुन्छन् विविध सोचमा डुब्सिन हुने जति माया त कसले गर्न सक्छु र सानो आई लभन युआर तर के गर्ने जिम्मेवारी त बोल्नु भएन नि भन्दै उसले अवस्थीको नाकमै चुमन गर्यो यो देखेर मनसुनीलाई निकै अप्ठ्यारो हुन्छ केलाई भन्दा देख्नेलाई लाज भने चाहिँ उनी छोरीको कोठातिर लाग्छिन् घरमा स्वास्नी छोराछोरीलाई छोडेर अर्काकी स्वास्नीको गुनियोमा सुत्न आउने लोग्ने मान्छे के साँच्चीकै अवस्थीको प्रेमी हो के उसले तन मनले चाहेको छ अवस्थीलाई छ भने फेरि किन घरमा स्वास्नीसँग बस्छ किन स्वास्नीलाई पनि लभी हुन्छ के मान्छेलाई ढाँटेर जे गरे पनि छुट हुन्छ लोग्नेलाई आई मिसु बाबा भनेर अर्काको पोइलाई काखमा सुताउने अवस्थिले पनि कति सम्झेकी होली यहाँनिर आफ्नो लोग्नेलाई मनमा ठुलो प्रश्न चिन्ह खडा हुन्छ त्यही मन नपरेर त भाग्नु परेको उनले एक विवाहित पुरुषको प्रेम प्रस्ताव स्वीकार्न नसक्नुले एक्लिएकी उनलाई यो घटनाले अझ हैरान बनाउँछ अर्काको लोग्नेलाई कसरी माया गर्नु कसरी आफ्नो भन्नु सजिलो कुरा होइन नेपाली समाजमा हुर्केका केटीलाई तर समय बद्लिसकेको रहेछ इच्छाको अगाडि समाज संस्कार सम्बन्ध जस्ता कुरा गौण भइसकेछन् हुन त मान्छे चाहनाले नै पर्छ, सा। रहर र पर सपनाले नै सजिनुपर्छ तर त्यसमा अरूलाई धोका दिनु हुँदैन थियो मान्छेहरू असन्तुष्ट हुन थालेछन् सम्बन्धहरूमा यदि त्यस्तै हो भने किन ढाँटेर सम्बन्ध स्थापित गरिरहनु अहिलेको युगमा सम्बन्ध विच्छेद गरेर गरे भयो नि जे गर्न मन लाग्छ किन घायत गर्नु पर्यो सोझा स्वास्नी र लोग्नेहरूलाई मनसुनी भित्रभित्रै जल्छिन् उनीहरूको यस्तो क्रियाले ओके डी आई एम अनकन्ट्रोल यार प्लिज डोन्ट माइन्ड ओके छोरीलाई ख्याल गराए ऊ लडबराउँदै आई उसले पछ्याउँदै युवक पनि भित्र छिर्यो सरी मित्र हामी नजिकका साथी हौ ऊ ढुनमुनाउँदै उभिन खोज्छ हिँड जाउँ उसलाई मनपर्दैन यस्तो कुरा अवस्थीले अङ्गालो हाल्दै भन्छ रक्सीले मातेर दुवै उभिन नसक्ने भएका छन् कसैले हेरिरहेको छ भन्ने पनि बिर्सेर जे पाइ गरिरहेका छन् दुवैजना लडबरिँदै अवस्थीको बेडरुममा पुग्छन् युवकले अवस्थीलाई धकेलेर बेडमा पल्टाउँछ र आफू पनि ऊमाथि घोप्टिन्छ ढोका खुल्दैछ भन्ने पनि बिर्सिएर उनीहरूको यौमलीला सुरु भयो भित्तामा झुन्डिएर आफ्नै स्वास्नीको यौमलीला लाचार हेरिरहेको उसको लोग्नेको मौन तस्विरलाई जोडले जोरले ढोका ढप्काइदिएर मनसुनी छोरीको कोठामा आउँसिन् <laughs> यहाँ बस्नु एकरती मन हुँदैन उसलाई रातको दस बजी सकेको छ जाउँ त कसरी जाउँ आफूलाई जति कठोर निडर छु भने पनि राति केटी मान्छे एक्लै हिँड्नु सुरक्षित छैन दिउँसी डराउनु पर्ने ठाउँ राति हिँड्नु गाह्रो हो उनलाई लाज रिस मनभित्रको अप्ठ्यारो तीव्र हुँदै गयो के गरौँ के नगरौँ भएर छोरीको टाउको सुमसुमै रहन् उनले सायद छोरीको निन्द्रा खुलेछ आन्टी भन्दै पुरलुक्क हेरी उसले किन उठ्यो निचेष्ट मुस्कुराउन खोज्दै भोलिन् मनसुनी तपाईँ मसँगै सुत्ने हो निन्द्रामे बोल्यो कि बच्चीको मायालु आवाजले उनका आँखा रसाए बच्चीलाई अंगालो मार्दै हो भनेन् उनले मम्मी अङ्कलसँग सुत्या हो उसको कलिलो प्रश्नले छाती चर्कियो मनसुनीको उनले न हो भन्न सकिन् न होइन बस उसलाई एकपटक हेरिरहेन् मम्मीलाई एक्लै सुत्ता डर लाग्दैन सम्हालिँदै उसको कलिलो मनोभावनालाई प्रश्न सोधिन् मन्सुनीले लाग्छ नि अस्तिनी ढोकामा के करायो अनि म मम्मी भन्दै रोए, अंकल आएर हेरेको त मुसा रहेछ भन्दै ऊ खित्ति हाँसे अनि मम्मी आउनु भएन त मन्सुनीले पनि उसकै भाषामा सोधिन् थाहा पाए पो अङ्कलले थाहा पाएर आउनु भएको थियो हाँस्दै भने उसले बच्चिको कुराले आज मात्रै होइन युवक सधैँ आउँदो रहेछ भन्ने बुझिन् उनले को आज आएको अङ्कल मनसुनीले उसलाई लुगा उडाइदिँदै सोधिन् होइन राजीव अंकल क्या उसको बाल सुलभ सत्यताले खुम्सिएर झनै सानो भयो जस्तो लाग्यो मनसुनीलाई धिकार छ तेरो जुनी साह्रै निस्केछ आवाज हजुर भने उसले केही होइन छोरी अनि मम्मीसँगै सुच्छन्त राजीव अङ्कल पनि सम्हालिँदै सोधिन् उनले हो त राजीव अङ्कल विनय अङ्कल श्याम अङ्कल राज अङ्कल सबै मम्मीसँग सुत्छन् डर लाग्छ अरे उनीहरूलाई ठुलो मान्छे भएर पनि डराउने भन्दै ऊ फेरि खित्त हाँसी तिमी त कस्तो बहादुर छोरी एक्लै सुत्ने भन्दै धेरै चक्लेट ल्याइदिनुहुन्छ मलाई ऊ फुरुक्का हुँदै बोली या, दर दर यार ने ला... त्यो आठ वर्षीय कलिलो मानसिकताले के था उसका प्यारा अङ्कलहरूले किन उसलाई बहादुर छोरी भनेर चक्लेट ल्याइरहेका छन् डर लाग्छ भन्दै मम्मीसँग सुत्ने बहानामा के के गरिरहेका छन् उता मक्क छ बहादुर भनेर चक्लेट खान पाएकोमा दुखी दुखिरहेको मुटुमा झनै ठुलो गाँठो पर्यो साँच्चीकै बेसिया पो हुन पुगेपछि अवस्थी भन्ने लाग्यो मन्सुनीलाई एक बेसियाको घरमा सु भन्ने कुराले फेरि छटपटिन थाल्यो मन अवस्थिप्रतिको घृणा जने बढेर आयो मनमा रात अझै बाँकी छ मन्सुनीको आँखामा मन निन्द्रा पटक्कै छैन त्यहाँ भएका सबै चिजले घुचिरहेको छ जताततै उसकी सानै छोरी छ साथमा त्यो कलिली केटीको अनुहारले झनै व्याकुल बनाइरहेछ उनलाई उसका सत्य आँखाहरू पर्दै निराश हुन पुग्छिन् कथा भन्नु न आन्टी मनसुनीको छटपटाइरहेको मनस्थितिलाई उत्साहपूर्ण आग्रह गर्छ उसले यो अवस्थामा कथा कसरी सुनाउनु मैले निन्द्रा लागेको छैन र तिमीलाई सुमसुम्याउँदै भन्छन् उनी अह भन्दै छैन सूचक टाउको हल्ला उसले मलाई त कस्तो कथा सुन्न मन लागेको छ फेरि लाडेँदै भने उसले उसको कथा सुन्ने धुन नफेरिएको देखेर दिक्क हुन्छ मनसुनिक मन केटाकेटीको यहीँ एकोरो बानी हुन्छ भनेपछि भनिरहने कथा सुन्ने भनेपछि जस्तो निदायका केटाकेटी पनि बिउजेर बस्छन् उनी आफ्नो बाल्यकाल सम्झिन्छिन् माओला जाँदा हजुरबाले रातभर सुनकेशरी राजकुमारीको कथा सुनाउनुहुन्थ्यो उनी मक्ख परेर कथाको नायिका आफै हुँ भन्ने सम्झिन्थिन् कयौँ दिनसम्म त्यो कथालाई सम्झेर खुसी भइरहेको स्मृति साँच्चीकै मिठो लाग्छ सा उनलाई यस्तै त हो केटाकेटी बेलाको मन मनसुनीले उसलाई त्यही हजुरबाले सुनाएको सुनकेशरीको कथा सुनाउँछिन् म पनि ठुली भएपछि सुनकेशरी राजकुमारी बन्छु है आन्टी कथा सुनेपछि निकै उत्साहित हुँदै भने उसले राजकुमारी बन्न त धेरै पढ्नुपर्छ के तिमी धेरै पढ्छौ पढाइतिर ध्यान जाओस् भन्ने हेतुले बोलिन् मनसुनी अब धेरै पढेर रा राजकुमारी बन्नुपर्छ है आन्टी फुरुक्क हुँदै भनेकी थिए उसले हो नि भन्दै थप थपन् उनले हाम्रो मम्मीलाई त एउटै कथा आउँदैन मम्मी भन्नासाथ उसका कलिला कुराहरूमा भुलिरहेको मनसुनीको मन एकाएक अघिकै अग अवस्थि गएर ठोकिन्छ अनि शरीर र मन दुवै सकसकाएर आउँछ यतिका उत्सुकता भोगेकी सानी छोरीलाई एक्लै सुताएर पर पुरुषको अङ्गालोमा निदाउन सक्ने आमाको मनमाथि शङ्का उत्पन्न हुन्छ उनलाई के साँच्चै यो अवस्थीकै छोरी हो के एउटी आमाको मन यस्तै हुन्छ बहादुर छोरी भनेर कलिलो मनको डर भगाउन सफल भएकी अवस्थिको मनले कतिखेर सुम्स्याउँछ त छोरीको बाल मनलाई बाल बालिका त काँचो माटो भन्छन् भविष्यमा कस्तो स्वरूप दिने भनेर यति बेलै सोच्नुपर्ने हो अवस्थितको यस्तो व्यवहारले छोरीको भविष्य कतातिर जाला उसको मन चिन्तित हुन्छ बच्चाको भविष्यप्रति तिमीलाई मम्मीसँग सुत्न मन लाग्दैन उनी छोरीको मनोभावना बुझ्न खोज्छिन् लाग्छ नि तर मम्मीले मा ठुलो मान्छे सुतेको ठाउँमा सुत्नु हुँदैन भन्नुहुन्छ अनि अङ्कलहरूसँग सुत्नुहुन्छ अँ साँच्ची चक्लेट खाने उठ्न खोज्दै भने सायद हरेक रात बिउजेर चक्लेट खाँदै निधाउने गर्थे नहीँ नखाने राति चक्लेट खानु हुँदैन किन दाँत बिग्रिन्छ अनि केले चपाउँछ ऊिस साहसे मलाई विनय अङ्कल सबैभन्दा मनपर्छ मन्सुनीको कुराको वास्तै नगरी बोल्छे हो को नबुझेर सोध्छिन् मन्सुनी आज आएको अङ्कल क्या ए, ए किनकि त्यो अङ्कलले सबैभन्दा धेरै चक्लेट अनि डल ल्याइदिनुहुन्छ पुनः त्यही कुरा आएर ठोकिन्छ मनमा अवश्य विनय छि कस्तो घिनलाग्दो दृश्य सम्बन्धी मान्छे हुन्छ तपाईँको रेडियो तपाईँको आवाज रेडियो एकानब्बे दशमलव छ मेगा हर्चमा तपाईँ कार्यक्रम स्पर्श सुनिरहनु भएको छ हामीलाई इन्टरनेट मार्फत डब्लुडब्लु डब्लु डट रेडियोभिजन डट कम डट एनपी गरी हाम्रो पात्रो एप्लिकेसनभित्र रेडियोभिजन सर्च गरेर पनि तपाईँ संसारको जुनसुकै ठाउँमा रहेर एकैसाथ सुन्न सक्नुहुन्छ सा। कार्यक्रम स्पर्शमा हामी विभिन्न साहित्यकारहरूका उत्कृष्ट गद्य सामग्रीहरूको वाचन मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौँ अझ भनौँ तपाईँहरूको यो रात्रिकालीन बसाइलाई सुम अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौँ विगत दुई श्रृङ्खलादेखि हामी साहित्यकार अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको वाचन गरिरहेका छौँ तपाईँले हाम्रो कार्यक्रम सुन्न छुटाउनु भयो अथवा यस अघिका अङ्कहरू पनि तपाईँ सुन्न चाहनुहुन्छ भने तपाईँले हाम्रो फेसबुक पेजमा राखेका स्ट्याटसहरूमा भएको लिङ्क क्लिक गरेर डाउनलोड गरेर सुन्न सक्नुहुन्छ त्यसै गरी रामशरण श्रेष्ठजीको ब्लग चिसापानी मार्फत पनि तपाईँले कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू डाउनलोड गरेर सुन्न क्नुहुन्छ मान्छेहरूको ठेलमठेल भेट श्वास प्रश्वासमै रोकिने फोहरका थुप्रा घरिघरि सडक जाम गराउँदै गुड्ने मन्त्री सभासद्का गाडीहरू छिचोल्दै पुगिने अध्ययारा गल्लीहरू गल्लीमा ओहोर दोहोर मुन्द्रे युवाहरू विश्वाससँग दलिएका युवतीका ओठका रात लालीहरू सडक पेटीमा चुरोट चकलेट अमला स्ट्रबेरी बेच्न बसेका डाले र नाङ्ले पसलहरू अनगिन्ती छन् दृश्य जो एकसाथ समेट्न सक्दैनन् आँखाहरूले त्यतिकै छन् अप्ठ्याराहरू जो बुझ्न सक्दैनन् चेतनाहरूले र गर्न सक्दै मन ने दिन प्रतिदिन बढ़ी रखे भिड़ भिड़ संगे बढ़ी रख अभाव ने बढ़ा अराजकता काठम्डू देश देशको राजधानी हरेक नेपालीको सपनाको दर्तानाक सहर उनी काठमाडौँको भिडमा फसिन् जहाँ उनी हराउन चाहन्थिन् बिर्सेर दर्शनजीलाई नयाँ जिन्दगी जिउन चाहन्थिन् अरू अरूको जस्तै सपना सजाउन चाहन्थिन् तर कल्पनाको चौरासी व्यञ्जन विपनामा सजिलै कहाँ मिल्थ्यो र तिन घन्टे फिल्म पनि त होइन जिन्दगी सजिलै कहाँ हुन्छ र जिउनलाई अवस्थीको व्यवहारले दिक्क भएकी उनी नयन तारा दिदीकोमा पुग्छिन् नाताले आफ्नो नभए ना पनि भावनाको साइनो छ उनीहरू बीच उमेरले निकै फरक भए पनि साथी जस्तै ठान्छन् नयन ताराले हरेक अनुभूति सजिलै सुनाउँछिन् मन्सुनीलाई नयन हुँदा मन्सुनीले सधैँ हलुङ्गो भएको महसुस गर्छिन् र आफूभित्र अप्ठ्यारो केही कम भएको अनुभूति गर्छिन् दुःख सुखमा एक आपसमा व्यक्त गरेर निकै समय बिताएका थिए उनीहरूले पोखरामा लोग्नेको काठमाडौँ सुरुवात भएपछि उनी काठमाडौँ आएकी थिइन् बेला बेला फोन गर्दा राम्रै कुरा हुन्थ्यो काठमाडौँ आएमा जसरी पनि आफू कहाँ बस्न आउनु भनेकी थिइन् कुनै बेला त्यसैले उनी आफ्नो अप्ठ्यारो वर्तमानसँग जुझ्न एउटा उत्साह बोकेर नयन तारा कहाँ पुगिन् मन्सुनीको राम्रै स्वागत गरे नयन ताराले दुई चार दिन रमाइलो बित्यो उनको लोग्ने साँझ ढिलो आउनेर, र बिहान चाँडै जाने हुँदा मन्सुनीको खासै भेट हुँदैनथ्यो छोराछोरी र घर सम्हालेर बाहिरी काममा पनि राम्रै सहभागिता छ उनको उनी शिक्षित नारी हुन् उनको, उनको लोग्ने पनि राम्रै इन्जिनियरमा भनिन्छ यतिको सम्पन्नतालाई राम्रै भन्नुपर्छ नेपाली समाजमा अभाव र आवश्यकता त्यसबिच पनि लोग्नेकै खटनमा बस्नुपर्ने आम नेपाली नारीको बाध्यता छैन ना उनलाई उनको जीवनशैली अरूको भन्दा निकै नै स्वतन्त्र र सम्पन्न छ त्यसैले त उनी जागिर खाँदै खुलेर सङ्घ संस्थामा लागेकी छन् कार्यक्रम र सेमिनार धाएकी छन् यो समयमा उनलाई नचिन्ने सायदै होलान् न फेसबुकमा फुर्सद छ न फोनमा न फुर्सद न जहाँ पनि एउटै चटारो एउटै व्यस्तता यस्तो पो जिन्दगी जस्तो लाग्छ मनसुनीलाई एघार बजिसक्यो बाह्र बजीदेखि कार्यक्रमसम्म सुनि छिटो गर हौ केटाकेटी अबिर बइसक्यो भने यहाँ नयन ताराले हतारिँदै खाना पस्किन्छन् यहाँ यो मम्मी पनि जहिले खाने बेलामा अत्याउनुहुन्छ छोरी झन्किँदै बोल्छे त्यसैले त अघिदेखि खाना खाना आऊ भनेको तिमीहरूलाई मान्ने होइन घरको काम त्यसमाथि पनि छोरीहरूको गनगनमा अल्झिनु पर्दा दिक्क लाग्छ उनलाई अनि जहिले जानुपर्छ त छोरी रिसाएकै पाराले बोल्छे जानुपर्छ नि तिमीहरू किन बुझ्दैनौ मम्मीलाई उनी छोरीहरूलाई खाना खुवाउँदै भन्छन् टिङ टिङ मोबाइलको घन्टी भछ हजुर म आउँदैछु साथी त्यहीँ भेटौँ न हुँदैन यो सुनेर छोरी रिसाउँदै उठ्छ नयन ताराले फोन राख्दै छिटो छिटो आफ्नो भएको खाना सिद्ध्याउँछिन् र सधैँ नटुङ्गिने छटपट्टि बोकेर निस्किन्छन् कार्यक्रममा पुग्छिन् कसैलाई नमस्कार त कसैलाई हात मिलाउँछिन् उनको आगमनलाई हार्दिक स्वागत गर्नेहरूको ठुलै भिड रहेछ काठमाडौँमा are एउटी सम्पन्न देखिने टाठीबाठी त्यसमा पनि रूपले राम्री भएकी युवती पुरुषहरूको भिडमा आकर्षणको केन्द्रबिन्दु नबन्ने पनि त कुरै थिएन त्यसमा पनि हरेक मान्छेसँगको फरक फरक विचित्रको व्यवहार शैलीले निकै उत्तेजित थियो पुरुष समाज उनलाई अर्को कार्यक्रमबाट पनि निम्तो आएको छ त्यहाँ पनि नगै भएकै छैन कार्यक्रम लम्बिएको देखेर छटपटाउँछ मन के गरौँ के नगरौँ भनेर उभिन्छन् उनी उनीभित्र एक खालको छटपट्टि बोकेको मन छ कहीँ गए पनि स्थिर भएर बस्न नसक्ने कार्यक्रमको बिचमा पनि उठेर धेरैलाई भेटेर कुरा गर्न भेटिसक्छिन् उनले सायद समयलाई ख नफाली प्रयोग गर्न जन्ने उनी नै होला जस्तो लाग्छ मान्छुनीलाई अघिदेखि आँखा रहेको एक नयाँ लोग्ने मान्छेलाई देखेर मुस्कुराउँदै दे अगी बढ्छिन् उनी नमस्कार म नयन म फलाना नयाँ मान्छेसँग परिचय गर्नु उनको लागि केहीको हो होइन रहेछ आज परिचय भयो भोलिसँगै रेस्टुरेन्टमा खाजा खान जानु कुनै नौलो हो होइन रहेछ काठमाडौँमा उसको फोन नम्बर आफ्नो मोबाइलमा सेभ गर्दै फेरि भेट्ने बाचा गर्छिन् करिब दुई घन्टामा कार्यक्रम सिद्धिन्छ नयन ताराको अघिदेखिको अप्ठ्यारो पन्सिन्छ उपस्थित सबैलाई मधुर मुस्कान बाँडेर बिदा लिँदै मनसुनिको हातसम्म मात्र उनी हतार हतार नजिक भइदिए हुन्थ्यो भन्ने पुरुषहरू उनको औपचारिकतामा चित्त बुझाउन बाध्य हुन्छन् उनी बाहिरिएपछि निराश हुनेहरू पनि कम छैनन् बाहिर कारमा एक टाइसवाला पुरुषले निकै बेरदेखि पर्खिरहेको थियो शरीहार ढिलो भयो भन्दै एउटा टक्सुन कारमा चढ्छिन् एकाएक नयन कारमा चढेपछि मनसुनी जहाँको त्यहीँ उभिन्छन् उसँगको औपचारिकता पूरा गरेपछि मात्र उनले बाहिरै उभिेकी मन्सुनीलाई देख्छिन् मन्सुनी के गरेको आउभित्र उनले आधै सुस्तो भाषामा बोल्छन् कति ढिलो गरे कि त झन् छिटो गर्नु भनेर उति बेला फोन गरे पुरुष मनसुनीलाई पुलुक्क हेर्दै बोल्छ के गर्ने कहिले काहीँ कार्यक्रम छोडेर निस्कन अलि मिल्दैन अनि जानै पर्छ त कार्यक्रममा जानु त पर्यो नि गाल जोगाउनु पनि घरमा कार्यक्रममा जान्छु भनेर निस्केपछि मनसुनीलाई हेर्दै निकै हाँस्छिन् नयन तारा कति धाउनु यो खानु नपिउनुको कार्यक्रम उसले पुनः मनसुनीलाई हेर्छ मनसुनी अपरिचित नयाँ भएकाले चुपचाप उनीहरूको कुरा सुनिरहन्छन् खानु र पिउनु मात्रै ठुलो कुरा होइन केहीसँग चिनिनु पनि पर्छ अब भने अलिक कडा भएर बोल्छन् नयन तारा सायद घरिघरि पुरुषले उनलाई छाडेर मनसुनीलाई हेरेकाले होला फेरि पनि उनले मनसुनीलाई नै हेर्छ घरिघरि मनसुनीलाई नै हेरेको देखेपछि नयन ताराले ए यिनी मेरो बहिनी हुन् भन्दै मनसुनीको परिचय गर आउँछिन् बहिनी पुरुष आश्चर्य हुँदै सोध्छ बहिनी कम साथी ज्यादा उनी फेरि हाँस्छिन् ठिकै छ अब भन कता जाने प्रसङ्ग बदल्दै सोध्छ टाइसुट पुरुष तिमी नै सोच न हिजो गएको ठाउँमा कस्तो हुन्छ हुँदैन एकै ठाउँमा बार बार जाँदा शङ्का हुन्छ त्यसो भए कता जाने त काठमाडौँमा होटलको कमी छ र हिँड न ठमेलतिर पर्सबाट सानो ऐना निकालेर अनुहारको मेकअप मिलाउँदै भन्छन् पुरुष दरबार मार्ग गा हुँदै गाडी ठमेलतिर मर्छ मनसुनी चुपचाप भएर उनीहरूको वार्ता सुनिरहन्छन् आज त निकै राम्रै देखेकी छौ नि उनले नयन गाला समात्तै भन्छ कहिले थिएँ र नराम्री ऐना ब्यागमा राख्दै पुल मन्सुनीलाई हेरेर मुस्कुराउँदै बोल्छन् नयन तारा त्यो त हो तर पनि आज निकै फ्रेस देखिएकै छौ पुरुष पनि मस्किँदै भन्छ भो धेरै मख नफार तिमी पनि फ्रेस नै देखिएका छौ नयन ताराले पनि मस्किँदै भन्छन् गाडी होटल हिमालयनभित्र छेड्छ गाडी पार्किङ स्थल पुर्याएर पुरुष नयन शरीर थाहा नपाए जस्तो गरी छुन खोज्छ के गरेको उसको हात फालिदिँदै मन्सुनीलाई हेर्दै अलिक अप्ठ्यारो माने जस्तो गर्दै बोल्छन् नयन कार्यक्रम स्पर्शमा यतिन्जेलसम्म बाछुन भएको उपन्यास साहित्यकार अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको वाचुन थियो